विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा सेवा नाक कान घाटी तथा हेड एन्ड नेक सर्जन सेवा, छाला यौन तथा कुष्ठरोग सेवा बाल सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्स रे सेवा चौबिसै घन्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ड जोनी नशारोग सर्जन एवं जोर्नी प्रत्यारोपण डा पाण्डेद्वारा ढार दुख्ने ढ़को नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने जम सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युर बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्स जानकारी गराउँदछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे एकमात्र हिरो को आधिकारिक्रेता मार्शल इंपोरियम हिरो कंपनी का सब बाइक तथा स्कूटी उपलब्ध आधुनिक प्रविधि द्वारा बाइक सर्विस किस्ताबंदी सुविधा तथा सुविधा का लगी हिरोम मगनी चौक पर्सा बजार फोन शून्य छप्पन्न पांच तिरासी एक सौ उन्ना सोबाइल अंठानब्बे पांच पचास नौ शोरूम रत्नगर दुई स्टाइल सुन ज का लागी, हीरो मात्र मार्शल मनोरंजन का सुनो सुनो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 संपन्न घड़ेरी खरीदगरी ठुक्कनोस संपर्क का लगी गोपाल पौड़े रत्ननगर मोबाइल अंठानबे चार पचास उन्न पचास सात सै प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी शून्ना पचहत्तर बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारिय पेट्रोल पंप फोन नंबर शून्य छप्पन पांच तिरसठी ज कोरियन भाषा एवं पढ़ाई मल्टीलर्निंगी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानबे चार बावन्न छिश एक कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जाँदै आफ्नो अनुपस्थितिमा राज्य सञ्चालनमा कुनै असर नपर्ने गरी काम गर्न मन्त्रीहरू र मुख्य सचिवलाई निर्देशन चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने कङ्ग्रेस उपसभापति पौडेलको प्रतिबद्धता पार्वती रावल विजय भए जिम्मेवार मन्त्री बनाउने एमाले नेता गोकर्ण विष्टको दावी नेपाल विद्यार्थी सङ्घको महाधिवेशन भदौको अन्तिम साताका लागि घोषणा सरकारले अर्को वर्षदेखि बन्द मनाउने अज्ञात बन्दुकधारीको आक्रमणमा परि केन्यामा चौध सर्वसाधारणको ज्यान गयो अफगानिस्तानमा सैनिकसँगको झडपमा परि सडसठीजना आतङ्ककारीको मृत्यु र विश्वकप फुटबलमा आज राति जर्मनी र पोर्चुगल तथा इरान र नाइजेरिया फिर्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच समय एघारसँगै इन्टरनेट अनलाइनमा डब्लु डट एनपी मार्फत संसारभरेकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता आर्यालसँगै म अब समाचार विस्तारमा प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जानुहुने भएको छ कोइराला आज बेलुकी आठ बजे संयुक्त राज्य अमेरिका प्रस्थान हुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ अमेरिका पुगेपछि प्रधानमन्त्री कोइरालाको असार पाँच गते स्वास्थ्य जाँच हुनेछ प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करबीर नाथ योगी नातेदार मृदुला कोइराला र अतुल कोइराला कर्णेल प्रकाश देउजा जाने भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकास अधिकारी ले जानकारी दूर के प्रधानमंत्री कोईराला स्वास्थ्य जांच का क्रम में फोक्सो दाग देखिए चिकित्सक टोली ने काठमंडों बाहर को अस्पताल में उपचार का जान सिारिश यसबीच प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो अनुपस्थितिमा पनि राज्य सञ्चालनमा कुनै असर नपर्ने गरी काम गर्न मन्त्रीहरू र मुख्य सचिवलाई निर्देशन दिनुभएको छ उपचारका लागि अमेरिका प्रस्थान गर्नु आज प्रधानमन्त्री कोइरालाले सत्ता साझेदार दलको मर्म र भावना अनुरूप काम गर्न निर्देशन दिँदै संसद र दैनिक प्रशासन सञ्चालनको काम प्रभावित प्रभावकारी बनाउन समेत निर्देशन दिनुभयो मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री कोइरालाले आफ्नो अनुपस्थितिमा उप प्रधानमन्त्री वामदेव गौतमले कार्य सम्पादन गर्ने प्रश्न पार्नुभयो आफू स्वस्थ नै रहेको भन्दै प्रधानमन्त्री कोइरालाले थप कुरा परीक्षण मात्र थाहा हुने बताउनु भएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो सरकारले शत्य निरूपण तथा मेलमिलाप प्र बेपत्त आयोगमा गरिने नियुक्तिका लागि सिफारिस गर्न पूर्व न्याया प्रधान न्यायाधीश ओम भक्त श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ समितिमा सपना प्रधान मल्ल घनश्याम लाल दास प्रदीप पोखरेल र मानव अधिकार आयोगले तोकेको सदस्य सचिव रहनेछन् आज बसेको मन्त्री परिषद बैठकले दलित आयोगको अध्यक्षमा मानबहादुर नेपाली राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा जितबहादुर केसी चुरे संरक्षण कार्यक्रमको अध्यक्षमा रामेश्वर खनाललाई नियुक्ति गरेको छ त्यस्तै विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा परसाद कोइराला को र सुकुम्बासी आयोगको अध्यक्षमा शारदा प्रसाद सुवेदी र प्रधानमन्त्रीको सामाजिक सल्लाहकारमा विजन पन्तलाई नियुक्त गरेको छ बैठकले तिनजना सहसचिवहरूलाई कामु सचिव बनाएर क्षेत्रीय प्रशासकको जिम्मेवारीमा पठाएको छ विद्युत प्राधिकरणका एमडी अर्जुन कार्कीलाई पश्चिमाञ्चल शिक्षा महा शिक्षा मन्त्रालयका महाश्रम शर्मालाई पूर्वाञ्चल र गृहका शङ्कर कोइरालालाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा नियुक्ति गरिएको छ नेपाल भ्रमणमा आउने भएकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता सूची फर्कनु भएको छ स्वदेश फर्कन अघि उहाँले पत्रकार सम्मेलन गरी नेपाल भ्रमण फलदायी भएको प्रतिक्रिया दिनुभयो बिपी कोर्लाको शतवार्षिकी कार्यक्रम अन्तर्गत बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको प्रजातान्त्रिक समाजवादको भविष्य विषय अन्तर्राष्ट्रिय सम्मेलनलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्न सूचीलाई सरकारले निमन्त्रणा गरेको थियो सूचीलाई हिजो नागरिक अभिनन्दन समेत गरिएको थियो सूचीले आज काठमाडौँको नगलमा बौद्ध धर्मकी गुरुआमासँग समेत भेट गर्नुभयो नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ पार्टी सभापति सुशील कोइरालालाई दोब्बरभन्दा बढी मतले विजयी गराएको भन्दै यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन कङ्ग्रेस लाग्ने बताउनु भएको छ देशकै मध्य अवस्थित अन्य चौरात्तर जिल्लाका वासिन्दाको सङ्गम थलो रहेको भन्दै उहाँले यस क्षेत्रलाई नमुना क्षेत्र बनाइने बताउनु छ नेपाली कङ्ग्रेस भरतपुर नगरपालिका वडा नम्बर तेह्रले आज आनन्दपुर चोकमा आयोजना चुनावी सभा संबोधन करते बजेट रकम करेंगे चितवन में बढ़ी पारे को सभापति कोईराला एकातिर घेराबंदी करने तर्फ जितेर के गर्यो भनेर प्रश्न गर्ने कम्युनिस्टको कस्तो रवैया हो भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो सभापति कोइरालाकै निर्देशनमा झण्डै एक अरब बजेटको योजना चितवन क्षेत्र नम्बर चारमा पर्नु यस क्षेत्रका बासिन्दाका लागि गौरवको कुरा रहेको पनि उहाँले बताउनुभयो उपसभापति पौडेलले रामकृष्ण घिमिरे व्यक्ति नभएर कङ्ग्रेसको उम्मेद्वार रहेको भन्दै घिमिरेको एजेन्डा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ कार्यक्रममा उम्मेद्वार घिमिरेले जनताका समस्या समाधानमा आफू बताउनु कहिले आफ्नो उपसभापति लगायत सबै तयार रहेको पनि माधव कुमार नेपालले एमाले संरक्षणमा कतिपय मान्छे डन समेत बनेको आरोप लगाउनु भएको छ अपराधीहरू खुलेयाम घुमिरहँदा पनि सरकार र गृहमन्त्रीले उनीहरूलाई कारवाही गर्न नसकेको भन्दै नेपालले अपराधीहरूले डन बनेर सर्वसाधारणलाई थर्काइरहेको बताउनुभयो प्रेस चौतारी अनुसारले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ने नेता नेपालले नागरिकको शान्ति सुरक्षा गर्न नसकेको भन्दै सरकार र आफ्नै पार्टीका नेता समेत रहेका उप प्रधानमन्त्री तथा गृहमन्त्री बाणदेव गौतमको आलोचना गर्नुभयो असार अठार गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका नेता नेपालले पार्टीभित्र गुट उपगुट बनाउनेहरू सकिएर जाने बताउनुभयो साँघुर मानसिकताबाट ग्रस्तहरूले पार्टी चलाउन नसक्ने भन्दै उहाँले गुटबन्दीको राजनीति गर्नेहरू आफै समाप्त हुने चेतावनी दिनुभयो असार अठार गते हुने पार्टीको महाधिवेशनले पार्टीको नीति विधि र नेतृत्वको टुङ्गो लगाउने उहाँको भनाइ छ उहाँले सबैलाई समेट्न सक्ने नेतृत्व महाधिवेशनले तय गर्ने विश्वास व्यक्त गर्नुभयो नेकपा एमालेका युवा नेता तथा पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्टले यसपटक कुनै पनि हालतमा संविधान आउने दावी गर्नुभएको छ चितोवन क्षेत्र नम्बर चारमा असार आर गति हुन लागेको संविधानसभा उपनिर्वाचनको चुनावी सभालाई आज शरदपपुरमा सम्बोधन गर्दै विष्टले नेकपा एमाले संविधान निर्माणमा कसैसँग सम्झौता नगर्ने बताउनु भएको छ उहाँले संविधान निर्माणसँगै देश समृद्धिको बाटोतर्फ लाग्ने पनि बताउनु भएको छ नेता विष्टले एमालेको आसन र सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनु भएको छ उहाँले पार्टीभित्र देखिएको गुटबन्दी महाधिवेशनसँगै अन्त्य हुने दावी पनि गर्नुभएको छ उहाँले चितौवन क्षेत्र नम्बर चारमा पार्वती रावलको जित सुनिश्चित भएको भन्दै विजयी उत्सवका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ विष्टले चितोवन क्षेत्र नम्बर चारमा कुनै दल विशेषको पेवा नरहेको भन्दै जनताले उपयुक्त उम्मेद्वार छनौट गर्ने बताउनु भएको छ पार्वती रावल विजयी भए जिम्मेवार मन्त्री बनाउने समेत उहाँले बताउनु छ रावल जस्तो क्षमतावान महिला उम्मेद्वार अन्य दलमा नरहेकाले एमालेको पक्षमा माहौल देखिएको उहाँको भनाइ छ सोही चुनावी सभालाई सम्बोधन गर्दै अनेरा सोभिकी पूर्व केन्द्रीय अध्यक्ष री झाँक्रीले अझै पनि राज्यका निर्णायक तहमा महिलाको प्रतिनिधित्व हुन नसकेको बताउनु भएको छ महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म समाजमा परिवर्तन नहुने उहाँको तर्क छ उहाँले चितवन क्षेत्र नम्बर चारमा यस पतक महिला उम्मेद्वार पार्वती रावललाई विजयी गराएर जनताले न्याय गर्नुपर्ने बताउनु भएको छ सोचुनावी सभामा एमालेका विभिन्न भातृ नेताले सम्बोधन गरेका थिए नयाँ संविधानमा शासकीय स्वरूपको व्यवस्था सम्बन्धमा नेकपा एमाले र राप्रपा नेपाल एक ठाउँमा उभिएका छन् दुवै दलले संविधान सभामा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको ओकालत गरेका छन् नेकपा एमाले तत्कालीन संविधान सभामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको व्यवस्थाको ओकालात गरेर अन्तिम समयमा सुधारिएको संसदीय व्यवस्थाको पक्षमा मतदान गरेको थियो तत्कालीन संविधान सभाको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथि संविधान सभामा जारी छलफलमा एमाले र राप्रपा नेपालका सभासदहरूको राय मिलेको हो नेपाली कङ्ग्रेस संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र रा संवैधानिक राष्ट्रपति हुनुपर्ने तथा एकीकृत माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा देखिएका छन् नेकपा एमालेकी सभासद अष्टलक्ष्मी साखेले राजनैतिक स्थिरता र देशको समृद्धिका लागि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक रहेको बताउनु संसदीय व्यवस्थामा कुनै सरकारले पुन कार्यकाल पुरा, कार्य पुरा गर्न नपाएको दावी गर्दै उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा विकल्पित प्रणाली देशका लागि उप अन्य विषयमा तर्क वितर्क गरे पनि अन्तिम संविधान सभाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा सहमति जुट्ने उहाँले दावी गर्नुभयो नेपाली कङ्ग्रेसका जीवन बहादुर शाहीले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति प्रणाली नेपालका लागि उप गर्नुभयो नेकपा एमालेका कृष्ण भक्त पोखरेलले पनि नेपाली मौलिकताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली उपयुक्त हुने बताउनु भयो राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संसदबाट निर्वाचित प्रधानमन्त्री प्रणाली नेपालका लागि उपयुक्त हुने बताउनु निपाल सरकार का गृह सचिव सूर्य सिलवाल ने निर्वाचन को समय में सुरक्षा व्यवस्था मजबूत बना का सुरक्षा निर्देशन दूर से यही असार आठ गति चिदवन क्षेत्र नंबर चार में होने संविधान सभा सदस्य उपनिर्वाचन को तैयारी जानकारी लिदवन आने भाग सचिव सिलवाल ने माताहत का, मा का निर्देशन दूँ निर्वाचन को समय में होने संभावित घटना मध्यनजर राख्ते सो क्षेत्र सुरक्षा व्यवस्था मजबूत बना आवश्यक भाँले आजक दिनदि सुरक्षा व्यवस्था ले यस्तो निर्देशन दिनुभएको हो सोही अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले चितवनको सुरक्षा अवस्थाको बारेमा जानकारी गराउँदै निर्वाचनको सुरक्षाका लागि आफूहरू तयारी अवस्थामा रहेको पनि प्रश्न पार्नु नेपाली कङ्ग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मिति पाँचौँ पटक तोकिएको छ उहाँ पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको नेबी सङ्घको केन्द्रीय समितिको बैठकले आगामी भदौ उनातिस तिस र एकतिसमा एघारौँ महाधिवेशन गराउन पार्टी सक्षम समक्ष प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो पटक पटक महाधिवेशनको मिति तोकिए पनि स्थगित हुँदै आएको नेविसङ्घको महाधिवेशनको पाँचौँ पटक भौना एकतिसमा सम्पन्न गराउनका लागि माओ पार्टी समक्ष प्रस्ताव लगिने भएको हो नेविसङ्घको अध्यक्षबाट प्रदीप पौडेले राजीनामा दिएपछि छ महिनाभित्र अधिवेशन गराउने जिम्मेवारीका साथ नेतृत्वमा आएका रञ्जित कर्णले तिस महिनापछि पाँचौँ पटक महाधिवेशनको मिति घोषणा गर्नुभएको हो यस्तै बैठकले अधिवेशन हुन बाँकी क्याम्पस तथा जिल्लाको अधिवेशन असार भित्रमा गराउने र असार पन्ध्रभित्रमा महाधिवेशन प्रतिनिधि केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ विधानअनुसार महाधिवेशन प्रत्येक दुई दुई वर्षमा हुनुपर्नेमा सात वर्ष बित्दा पनि हुन सकेको छैन यसअघि गएको जेठनातिस तिस र एकतिस गतिका लागि तोकिएको महाधिवेशन अन्तिम समयमा आएर विद्यार्थी विभाग प्रमुख नवीन्द्र राज जोशीले विशेष कारणभन्दै स्थगित गर्नुभएको थियो सरकार सा ने अक वर्षदे वन दशक मनाने भाग काठम्डों में सुरू छठ राष्ट्रीय सामुदायिक वनगोष्ठी में वन मंत्री महेश आचार्य दुई हजार बहत्तरदि बयासी सालसम लन दशक का रूप में मनाइने जानकारी दूंभ इस तैयारी भईरक भन्ई वहां आजेट वन दशक समेटिने जानकारी दूर हर एक गावि बन ने एवटा वन बना पर्ने रहा का बिरुवा उपलब्ध कराईदिने वहां को भनाई यह अभियान स्थानीय स्रोतवा रकम जुटाइने रो संभव नई को बनाएर भगाड़ी बढ़ाइने वन मंत्री आचार्य वहां वन सुरक्षा का लगी सेना परिचालन करने भरा गलत भारत भै सरकार समुदायस साझेदारी करते अगि बनने योजना में रहकर भी प्रश्न पर्भ तराई को साझेदारी वन समु सामुदायिक वन को प्रतिस्पर्धा का पैले प्रतिस निरंकुश जस्तु देखकर अब वन संरक्षण में सबला समेटे जाने पक्ष में रहकर भी मंत्री आचार्य बताने भुधवारसम चलने गोष्ठी वन संरक्षण लगायत विषय ज अन्तर्गत पर्ने मल्टारी मध्यवर्ती क्षेत्रमा सञ्चालित नमुना थार होमस्टेमा एक वर्षको अवधिमा दस हजार पर्यटक भित्रिएका छन् जसमा दुई सय भन्दा बढी विदेशी पर्यटक भित्रिएको होमस्टे सञ्चालक प्रेम प्रेमशङ्कर मर्दनियाले जानकारी दिनुभयो होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ घरेलु वातावरणमा र थारूको परिकारमा रमाउनको लागि पर्यटकहरू आउने गरेको पाइएको छ बाखोर गाउँमा सञ्चालित एक्काइस होमस्टेमा एक वर्षको अवधिमा सैँतिस लाख आम्दानी भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष समेत मर्दनियाले बताउनुभयो चितवनमा रहेको तराई भूपर्दी ताल कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टे अघिल्लो वर्ष को जेट पांच गते संचालन आएको थियो अब पालु अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो एसएलसी परीक्षाको नतिजा सन्तोषजनक बनाउन केहीमा सुधार गर्नुपर्ला ए परीक्षा प्रणाली बी शिक्षण सिकाई क्रियाकलाप र सी पाठ्यक्रम र भौतिक सामग्री तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए परीक्षा प्रणाली भन्नेमा चौतिस बी शिक्षण सिकाई क्रियाकलाप क्रिया भन्नेमा अडतिस प्रतिशत र सी पाठ्यक्रम र भौतिक सामग्री भन्नेमा अठाइस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका चितोवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने कंग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रतिबद्धताप्रति तपाईँको विचार के छ ए मतदाता तान्ने मेसो बी प्रधानमन्त्री निर्वाचित भएकाले होला पनि र सी हावादारी कुरा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 पालो ट्राफिक खबरको यति बेला नारायणगढो सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन ओबसी काठमाडौँ मुगलिन दमलीपोख र नानगढी सडक खण्ड पनि खुल्ला छन् सौवन फोन शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम त्रिचालिस डिग्री सेल्सियस र न्यूनतम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान र बेलुका पानी पर्न सक्ने र दिउँसो घाम लाग्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ विदेशका समाचार केमा अज्ञात बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा चौध सर्वसाधारणको मृत्यु भएको छ लामो काउन्टीको मेकोतिनीमा भएको सो आक्रमणमा विद्रोही समूह अल स्वभावको सम्न्याका अधिकारीहरूले जनाएका छन् उनीहरूले साधारणको घर घरमा अन्धाधुन्द गोली चलाएको र होटेलमा समेत आगो लगाएको बताइएको छ विद्रोहीहरूले प्रहरी चौकीमा पनि आक्रमण गरेको बिबिसीले जनाएको छ अफगानिस्तानका छवटा प्रान्तमा आतङ्ककारी का र सैनिक बीच भएको झडपमा सतसठीजना तालिबान आतङ्ककारीको का का मृत्यु भएको छ गत चौबिस घन्टाभित्र अफगानिस्तानको छवटा प्रान्तमा गरिएको सैनिक कार्यवाहीमा सतसट्ठी तालिबानी आतङ्ककारीको का का मृत्यु हुनका साथै अन्य छत्तिसजना घाइते भएको जनाइएको छ सो कारवाहीका क्रममा सातजना पाक पाकिस्तानी आतङ्ककारीसहित सतसट्ठी आतङ्ककारीको मृत्यु भएको सैनिक प्रवक्ता मेजर जर्नेल जाहिर आजिमीले आफ्नो ट्विटर एकाउन्टमा जनाउनु भएको छ कार्यवाहीका क्रममा सेना भारी मात्रामा हात हतियार सेनाले भारी मात्रामा हात कब्जा गरेको बताइएको छ अफगान सैनिकले जारी राखेको कारवाहीका क्रममा तीन सैनिकले पनि ज्यान गुमाएका छन् सैनिक कारवाही जारी नै रहेका बेला आतंककारीहरूले सडक किनारामा राखेको बम विस्फोटमा पारी ती सैनिकले ज्यान गुमाउनु परेको बताइएको छ खेल समाचार विश्वकप फुटबलमा आज राति र भोलि बिहान तिनवटा खेल हुँदैछन् आज राति जर्मनी र पोर्चुगल तथा इरान र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदैछ जर्मनी र पोर्चुगल बीचको पहिलो खेल राति पाउने दस बजे हुनेछ भने इरान र नाइजेरियाबीचको खेल राति पाउने एक बजेपछि सुरु हुनेछ विश्वकप फुटबलमा जर्मनी चौथो पटक उपाधि जित्ने तयारीका साथ सुखद सुरुवात गर्ने सोचमा छ पोर्चुगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने बजे अमेरिका र घानापर्धा हुनेछ यसैबीच अर्जेन्टिनाले विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ आज बिहान सम्पन्न खेलमा अर्जेंटिनाले बोस्निया एन्ड हर्ज गोविना विरुद्ध दुई एक अन्तरले जित निकालेको हो खेलको पैँसठी मिनटमा अर्जेन्टिनाका लागि मेसीले गोल गर्दै अग्रतालाई दोब्बर पारे बोस्नियाका लागि भने चौरासी मिनेटमा आइबिसे भिकले सान्तवना गोल गरेका थिए यस्तै गैराती भएको पहिलो खेलमा स्विजरल्यान्डले इक्विडर विरुद्ध दुई को जित निकालेको छ खेलको 22 मिटमा इक्विडरका लागि ब्यालेन्सियाले गोल गरी टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको तेस्रो मिटमा स्विजरल्यान्डका लागि एडमिर मेहमेदले बराबरी गोल फर्काएका थिए यस्तै राति नै भएको अर्को खेलमा फ्रान्सले होन्डोरस विरुद्ध तिन शून्यको उत्कृष्ट जित निकालेको छ प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जाँदै आफ्ना अनुपस्थितिमा राज्य सञ्चालनमा कुनै असर नपर्ने गरी काम गर्न मन्त्रीहरू र मुख्य सचिवलाई निर्देशन चिदवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने कङ्ग्रेस उपसभापति पौडेलको प्रतिबद्धता पार्वती रावल विजय भए जिम्मेवार मन्त्री बनाउने एमाले नेता विष्टको दावी नेपाल विद्यार्थी सङ्घको महाधिवेशन भदौको अन्तिम साताका लागि घोषणा सरकारले अर्को वर्षदेखि वन दशक मनाउने अज्ञात बन्दुकधारीको आक्रमणमा परी केन्यामा चौध सर्वसाधारणको ज्यान गयो अफगानिस्तानमा सैनिक संघको झडपमा परी सडसठीजना आतंककारीको मृत्यु र विश्वकप फुटबलमा आज राति जर्मनी र पोर्चुगल तथा इरान र नाइजेरिया भिड्दै अवस्त सांज पांच बजेटिन सको सहकर्मी अनीताज विमस्कार रियल इस्टेट एंड हाउसिंग प्रणाली द्वारा निर्मित कपूर कोलोनी चैनपुर तीन चितवन पूर्व पश्चिम राज